समूहको लाउरीका खबरमा भेट भएका थियौँ आएको भए समय मिलाएर पन्जाब हुनुहुन्थ्यो हजुर चौध वर्ष पछि यो पहिलेदेखि यस्तो चलन हो तपाईँहरूको प्रत्येक लाउरी आउँदाखेरि यसै गर्नुहुन्छ यसबाट उठेको पैसा तपाईँहरू आफै लगानी गर्नुहुन्छ गाउँमा अब हामी धेरै विकास गरे के गर्नुभएको छ बाटो थाँती गाई हाँडाहरू किन्ने ह बिहा गर्दै धेरै राम्रो रहेछ त सुरु गर्नुहोस् फेरि पनि Bye, bye, love त्यसीको छोरो एकदिन अवश्य घर फर्किन्छ एउटा गीत पनि सुन्नु भएको छ तपाईँहरूले र आज वामी आर्टको माला रानीमा चौध वर्षपछि तपाईँ घर फर्किनु भयो निकै पक्कै पनि पैसाका लागि मात्रै आएनन् तपाईँलाई हर्ष बढाइ स्वागत गर्न आए के भन्न चाहनुहुन्छ तपाईँ <laughs> यत्रो वर्षसम्म चौध वर्ष अर्कै ठाउँको दिदी बहिनी बिहा गरेर होला सायद अर्कै ठाउँमा नमस्कार तपाईँ चौध वर्षपछि तपाईँको श्रीमानसँग आउनुभयो तपाईँको माइत चाहिँ कहाँ हो मेरो बागलुङ जिल्ला हो हजुर यो गाउँमा पहिलोपटक टेकी हुनुहुन्छ पहिला बिहा गरेर आएँ फेरि गएँ पन्जाब गएर छोरालाई लिएर आएँ छोरालाई डेढ सालको भयो फेरि लहर गएँ अब चौध साल बाद आएँ छोरा नहुँ छु अब तपाईँ दुवैजना एकैसाथ नाच्नुहोस् है त ल गीत आइदिनुहोस् आन्छ आन्छु गर्नुहोस् रा <laughs> <laughs>